यम् ब्रामा बरेन्द्र रुद्र मत स्त भेद सांग पदो क्रमोपनिषदै गाहित ध्यानावस्थित तन रेन मनसा पश्यन्त योगि यश्यन्त विदु सुरा सुगणा देवाय तस्मै नै म चन्दन चर्चि ज्वलपु शुक्लाम्बरा मल्लिका माला कुण्डला प्रबील सन्मुक्ता बलिशोभितार्व ज्ञान निदान पुस्तक धरा रुद्राक्षमालाकरा वाग्देबी बदनाम्बुजे बसत मे तिलोक्य माता चिरम् मुख करोति वाचालम् अङ्गुलग्य गिरी यत्पातहम् वन्दे परमानन्द माधव नमो भगवत्यासाय मृत तेजसे यस्त प्रसाद वक्षा नारायण कथाम मामणम नमस्कृत नरम्च नरोमस्वती व्यासम् मुदी याकुन्दे नुषार हार्धवला श्रस्तावृता या, हार या, या वीणावन्डित या शेत पद्मासना या ब्रह्मच्युत सङ्कर प्रवृत्ति देवै सदा वन्ता सरस्वती भगवति निशेष जाड्याप काचा मनसिन् बुद्ध्यात्मना प्रकृति स्वभा करोम सकल परस्मै नारायणा समर्पया अथ त्रिशो अध्याय कुमार ज्याङ्ग गर्नुहुन्छ गस्त मुनि तिमी ध्यानपूर्क सुन त्यसपछि चन्द्रवतीले गोमा रानी र रा आफ्ना पति नवराज राजालाई प्रणाम गरी रा। नवराजले सम्मान साथ बसालेर चन्द्रावतीलाई सोधे हे स्त्री मैले तिम्रो मुख नदेखेको आज यतिका वर्ष भइसक्यो फेरि तिमीलाई ल्याउन भनी डोलेहरू पठाएको थिएँ ती डोलेहरू पनि आजसम्म फर्केर यहाँ आएनन् तिमीले पनि आउन धेरै विलम्ब गर्यो म राजा भएको तिमीले थाहा पाइनौ कि मैले त राज्यको कार्यभारले तिमीलाई बिर्सिराखेको थिएँ फेरि साली नदीको तटमा आएर एक्लै किन बसेकी मलाई त लाउने देशका प्रजागरणले भनेर थाहा पाए फेरि तिमी पनि पहिले जस्तै छैनौ अत्यन्त तेजवती सब वृत्ता सुनाओ ये स्वामी नवराज राजा सोदे प्रसन्न भयकी चंद्रावती भगन हे स्वामी माइतीम बसिखी थी हजू डोले पठा भे उन्हीं द्वारा हजुर राजा भाई समाचार पाकी हूं रिता सीता बिदा मगी डोली में बसर कहीं दर्शन होनी हतपताई रेकी थे संजोगले त्यस दिन माघ शुक्ल पूर्णिमा रहेछ र त्यहाँ आउने बाटोमा एउटा ठूलो जंगल रहेछ त्यहाँ स्वर्गबाट अप्सराहरू आई त्रिशनी परमेश्वरीको व्रत गर्न लागिरहेका डोलीहरूले देखेछन् र डोली अडे हामीलाई भोक लाग्यो त्यहाँ पर केही खाएर आउँछौ तपाईँ एकछिन यही बस्नुहोस् भनी मलाई वनमा एक्लै छोडी अप्सराहरूले व्रत गरेको स्थानमा गई उनीहरूको संसर्गमा पूजा गरेर प्रसाद लिई मागेर प्रसाद खाइआए त्यस बेला मलाई अङ्काले छोयो र डोलीबाट ओली डोलेहरूका हातबाट प्रसाद खोसी थु गरी थुकेर खुट्टाले कुल्ची मिल्काई दिए र डोलेहरूलाई बेसरी हप्काई छिटो लैजाऊ भन्दै स्वस्तानीमेश्वरीको अनेक प्रकारले निन्दा पनि गरे बिचरा डोलेहरू डरले बोल्न नसकी चुपचाप डोली बोकेर त्यहाँबाट हिँडे साली नदीमा आइपुगेपछि पुलद्वारा पारि तर्न लाग्दा अकस्मात चाँद वा टाँगे झै मेघ उठेर ठुलो पानीका साथ भयंकर हुरी पनि आयो जम्म डोलीबाट लडी शाली नदीमा परे डोलेहरूको के गति भयो केही पनि थाहा पाउन सकिन मेरो शरीर कहिले मुर्छा हुने र कहिले चेत आउने भयो म यस्ती हुँ भन्ने पनि सिद्धिहरा आयो नदीकै तटमा परिरहे निकै दिनपछि कपिल नामका दुई ब्राह्मण यतैबाट आए मैले कहाँ जान लागेको भनी सोधेर तिनले राजाको ब्राह्मण भोजनमा जान लागेको भनेपछि मैले त्यसो भए मलाई पनि केही मागेर ल्याइदेऊ भने तिनीहरू भोजन, भोजन गरेर घर फर्कन लाग्दा फेरि आएर हे पापिनी तेरो निम्ति हामीले लज्जित हुनु पर्यो तेरो नाम लिन साथ राजाको भण्डार नै सुक्यो रानीलाई खाना भनेर पकाइराखेको भात रहेछ त्यही ल्याइदिएका छौ भनी मलाई पातमा भात भोकले आतिरहे हुनाले मुख पनि नदोई खाना तयार भए त्यो देखेर ती ब्राह्मणहरूले भने हे पापि अवस्थामा परेर पनि तनाई धर्मको चेष्टा रहेछ अवस्था देखेर हामीलाई दया लाग्यो मुख धोएर खा अनिको व्रत गरे तेरो समस्त पापरोग नास हुनेछ भनी ती ब्राह्मणहरू घर गए अनि मुख धोएर साली नदीमा जाँदा साली नदीको जल सुक्दै गयो त्यो देखेर म माथि आई मुख नधोई खान तयार भए र भात खरानी भयो खरानी पनि खान खोज्दा ठुलो हुरी आएर उडाइ लग्यो अनि म नाना तरको सोक गरी रोइ कराई भोक प्यास रहेर ठुलो कष्टले दिन काटिरहे म ले पाउ शुक्ल पूर्णिमा आयो र स्वर्ग वोस्तानीानी परमेश्वरी को व्रत प्रारंभ कर अप्सरा शाली नदी में आएर बस को मैं देखे अार हाथ पाऊ टेके गई तिमी कोई खानेकुरा मलाई दे पुण्य होला म के पापले यस्ती भएँ भन्दा उनीहरूले भने हामी इन्द्रका अवसरा हौ श्री स्वस्थानी परमेश्वरीको व्रत गर्नमा स्नान गर्न आएका हौ हे पापिनी तेरो अवस्था देख्दा हामीलाई दया लाग्यो तँ पनि स्वस्तानी परमेश्वरीको व्रत गर त्यसको प्रभावले तेरा सारा पापनाश होइजाला दुःखको सिन्धुबाट पार होलिस अनि मैले भने म यस्तो स्थितिमा परे पापिनीले त्यो व्रत कसरी गर्नेछु सामग्री को देला के के चाहिन्छ मेरा कुरा सुनि तिनीहरूले व्रतविधि बताई स्वर्ग गए मैले पनि उनीहरूकै उपदेश अनुसार पौष शुक्ल पूर्णिमाको दिनदेखि स्नान गरी एक भक्त र चित् गरी महिना दिनसम्म नित्य मध्य कालमा श्री महादेवको पूजा गरिरहे महिना दिन भयो र माघ शुक्ल पूर्णिमाको दिन आयो र श्री स्वस्थनी परमेश्वरी को व्रत पूर्ण गर्न अप्सराहरू फेरि त्यही आए स्वामी महिना दिनमै श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले मेरो कुष्ठरोग पनि निको भयो हात खुट्टा पनि पहिले जस्तै भए र अप्सराहरूसित भने हे अप्सरा हो तिमीहरूको उपदेशले पौष शुक्ल पूर्णिमा देखि व्रत प्रारम्भ गरेकी छु महिना दिन भयो अब श्री स्वस्तानी परमेश्वरीको पूजा गर्न मसँग केही सामग्री छैन कसरी गर्ने भन्दा अप्सराहरूले भने सामग्री नभए नदीबाट अनि मैले साली नदीबाट बालुवाले कल्पना गरेँ र त्यो सामग्री सिद्ध भयो अर्थात् मैले जे जे कल्पना गरेको थिएँ त्यो त्यो सबै सिद्ध भएको देखेर अप्सराहरू प्रसन्न भए सुन्दरी आजसम्म तलाई हामी पापिनी भन्थ्यौँ तर आजदेखि तेरो नाम पुण्यवती भयो भने र सोही सामग्रीले मैले तिनै अप्सराहरूको संसर्गमा व्रत गरेँ सम्पूर्ण व्रत पूरा गरेर उनीहरू स्वर्ग गए अनि श्री स्वस्तानी परमेश्वरीको प्रसाद अष्टोत्तर सयमा आठ रोटी आठ अचेता, आठ पुष्प आठ पान आठ कुर्का सुपारी यज्ञसूत्र सगुन समेत दिन हजुरलाई सामुनि नहुनाले मैले गङ्गाजीमा मेरो स्वामीसित छिट्टै भेट होस् भनी बगाइदिएँ प्राप्तकाल भयो र साली नदीमा स्नान गरी हवामाहित जान्छु भनी तयार भइरहेको थिएँ र लोकहरू लिन आए ए स्वामी मैले श्री स्वस्थनी परमेश्वरीको अपमान र निन्दा गरेको प्रापले त्यस्ती भएर पनि फेरि उनैको कृपा र कपिल ब्रह्मण एवं अप्सराहरूको उपदेशले म भएर आज हजुरको दर्शन गर्न पाएँ श्री स्वस्तानी परमेश्वरी भन्दा ठुलो अर्को कुनै पनि देवता त्रिलोकमा छैनन् भन्ने मेरो मनमा निश्चय भयो समस्त व्रतहरूको पनि व्रत सम्पूर्ण तीर्थहरूको पनि तीर्थ धर्मको पनि धर्म कालको पनि काल देवताको पनि देवता यस्ती जगदीश्वरीलाई मेरो कोटिकोटी नमस्कार छ भनी चन्द्रावतीले बारम्बार दण्डपत प्रणाम गर्दी बहिन् स्ती श्री स्कन्दपुराणे केदार खण्डे माघ महात्मे कुमारगस्त सम्वादे श्री व्रत कथायम् चन्द्रवती स्वृत कथना नाम त्रिसो